भोजन हुन्छ र भोक हुन्छ भोजन हुन्छ र भोक हुन्छ यिनैका लागि सपथोक हुन्छ जवानी बेचेर पेट पाल्नु छ जवानी बेचेर पेट पाल्नु छ जहाँ खतरा हुन्छ रोग हुन्छ यिनैका लागि सपथोक हुन्छ कसरी विश्वास गरौं भन्नुहोस् कसरी विश्वास गरौं भन्नुहोस् एक्लोलाई न सुर्ता हुन्छ यिनैका लागि सपथोक हुन्छ कछुवा गति नै ठिक हो दौड्न कछुवा गति नै ठिक हो दौड्न देख्ने सुन्नेलाई एक जोक हुन्छ यिनैका लागि सपथोक हुन्छ मरेर पुगिन्छ विश्वास राख्दिन मरेर रा पुगिन्छ विश्वास राख्दिन जीवन यही लोकपरलोक हुन्छ भोजन हुन्छ र भोक हुन्छ यिनैका लागि सपथोक हुन्छ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 शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षण शुभरात्रि उज्यालो रेडियो नेटवर्कको रात्री प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा पनि मैले सरलाहीका प्रतिनिधि गजलकार पुस्तक लिएर आएको छु र यसै पुस्तकभित्रका सर्जकहरूलाई लिएर आएको छु गएको साता हामीले श्रष्टा सरलाहीका श्रृंखला एक सुन्यौं र श्रष्टा सरलाहीका श्रृंखला एकमा गजलकारहरू सुमन घिमिरे अग्रिम जीवनाचार्य निश्चल र वसन्त पौडेल हुनुहुन्थ्यो आज अलिक फरक ढंगले प्रस्तुत गर्दैछु बुलबुललाई सरलाहीका श्रृङ्खला का, का लागि तिनजना स्रष्टालाई म राख्छु नै तर पालै पालो राख्छु मैले सुरुवातको चरणमा जसको गजल वाचन गरेर कार्यक्रमलाई का सुरु गरेँ उहाँकै गजल मनोज बखरेललाई लिएर आइपुगेको छु मनोजी तपाईँलाई स्वागत छ हाम्रो धेरै धेरै धन्यवाद मैले मनोजीको परिचय गराउनु पर्दा सबैभन्दा पहिला त हामी जस्तै रेडियो प्रस्तुता भनेर चिया किनभने आवाजले छुट्टिहाल्छ है बोल्ने तरिकामा पनि गजल वाचन गर्ने तरिकामा पनि साहित्यकारहरूको चाहिँ गजलवाचन कर देखनी बोल रही प्रस्तुता कोई बोलता को अरु वाक्य रेडियो, मा बोले मा मा पनी रेडियो में बोले जैसे सुनी तब लालबंदी नौ में बुन लालबंदी खानेपानी में कार्यरत हो रेडियो कार्यक्रम चला ढुकुकू एफएम बांट बुलबुल प्रसारण होता सुखी समय प्रसारण होगा मैं आभारी छू मति अब अरू चाहिँ तपाईँ नेपाल पत्रकार महासङ्घसँग पनि आबद्ध हुनुहुन्छ अरू अरू पनि तपाईँको परिचय मैले यो आफूले भनिरहँदाखेरि यहाँ अलिकति अक्षर पनि अप्ठ्यारो भयो तपाईँलाई नै म भन्न आउँछु अब सबैभन्दा पहिले त एउटा चाहिँ रेडियो कर्मीको हिसाबले पूर्णतया पत्रकार महासङ्घमा आबद्ध भएर केही समय समाचार लगायत काम पनि गरेँ आ, मेरो परिचय भन्दा म लालबन्दी जेसिस स्थापना गर्दाको संस्थापक कार्यकारी उपाध्यक्ष पनि हो जेसिस जेसिसको अनि त्यसले चाहिँ युवा नेतृत्व विकास सँगसँगै अरू कुराहरू पनि गर्ने भएको हुनाले समग्रतामा अब बिचबिचमा अलिकति विद्यार्थी राजनीतिबाट उठ्यो फेरि सञ्चार कर्म गऱ्यो अहिले अब व्यावसायिक हिसाबले पनि पेसाका हिसाबले खानेपानीमा आबद्ध छु धेरै लामो परिचय किन परेर दाजुभाइ हामी सधैँ छौँ अनि गजल बाहेक अरू पनि विधाहरूमा कलम चलाउनु हुन्छ कि गजल गजलमा सुरु सुरुमा अब यो गजल सुनेर त्यो प्रतिको जागरुकता मात्रै हो अब खास गजल पढ्न रुचि राख्ने र रा सबैभन्दा पहिला सरलाई रेडियो सर्लाइबाट चाहिँ हामीले स्थापना देखिने त्यो क्षेत्रमा गजल बाचन हुन्छ भनेर अब उपत्यकाभन्दा बाहिर त एफएम रेडियोहरू बिस्तारै मात्रै त्यो बेलामा थोरै नै थिए तपाईँको प्रोग्राम पनि कमकमै सुनिन्थ्यो हामी चाहिँ बसेर बेला बेलामा कतै कुनै न कुनै माध्यमबाट सुन्ने अब यह अलग प्रचारात्मक बना भेजा सात गजल लेखन को इस सुरुआत करना को हमने रेडियो प्रोग्राम चलाये गजल सुरू कर अब स्कूल जीवन में अलिलि सृजना करने क्राई थे कंपिटिशन भी होते थे न पुस्त... पुस्तक रुपमा चाहिँ सरलाई प्रतिनिधि गजलकारमा भित्र मात्रै तपाईँको पुस्त गजलहरू आयो कि छुट्टै पुस्तक पनि छ पुस्तक छुट्टै छैन तर अब विभिन्न लेखहरू मार्फत अनि गजलका केही परिचयहरू स्थानीय पत्रिकाहरू अब स्थापित एउटा पत्रिका छ गोलसिम्बोल भन्ने त्यसमार्फत पनि आफ्नो सिर्जनाहरू उपस्थिति चाहिँ छ तर त्यस्तो पुस्तकै रूपमा छैन पहिलो पुस्तक चाहिँ संयुक्त लेखनीमा बाहन्नजना स्रष्टाको सिर्जना रहेको यो पुस्ता ए यसबाट एउटा गजल तपाईँको आवाजमा सुनाउँ हुन्छ अब यसमा यो दसवटा गजलमा चाहिँ मैले सकेसम्म सबै क्षेत्रलाई समेट्ने प्रयास गरेको छु हिजो पनि वाचन मतलब हाम्रो त्यो विमोचनकै समारोहमा पनि वाचन गरियो एउटा छ यो ठिकै ठिकै खालको सिंगारिक नपिउँ भन्छु पिउ भन्छौ पिएपछि मात लाग्छ नपिउँ भन्छु पिउ भन्छौ पिएपछि मात लाग्छ भट्टी साउनी यति राम्री मातेपछि हात लाग्छ नपिउँ भन्छु पिउ भन्छौ पिएपछि मात लाग्छ लीला हुन्छन् अनेक अनेक कुरा काट्ने कुरौटेका लीला हुन्छन् अनेक अनेक कुरा काट्ने कुरौटेका सुन साउनी हुँदै नभए बात बात लाग्छ भट्टी साउनी यति राम्री मातेपछि हात लाग्छ किन गर्छौ आनाकानी सगरमाथा चढ्न पनि चढ्ने सगरमाथा किन गर्छौ आनाकानी सगरमाथा चढ्न पनि सँगै हिँड्दा कहिले हात कहिले काहीँ लात लाग्छ भट्टी साउनी यति राम्री तेपछि हात लाग्छ भुलाउँछौ भुलाउँछौ साथ दि मिलाउँछौ मात मधिराको भुलाउँछौ साथ दि मिलाउँछौ मात मदिराको मलाई प्यारो धरो धर्म तिम्रेनो सात ल्यारो ध धरोम तिम्रेनो सा भनीम्रीते हाथ लग नाषमाथि भाष थपिज बुझ् नाषमाथि भाष थपिज बुझ्त धन मधि धनई को रास लाथ में धनमा धनै रास लट्टी साउनी ये राम्री मत हाथ लग नपिउ पिउ भन्छु पिएपछि मात्र राख्छ सिङ्गारिक लेखनी हो लगभग लग मिश्रित चाहिँ छ त्यो सिङ्गारिक पनि एउटा सन्दर्भको कुरा चाहिँ कस्तो भने अब मान्छे बिओसीमा कहिले काहीँ त्यो हात लाग्ने कुराहरू सँगसँगै अब अहिले निरन्तर यो वर्गीयताको कुरा पनि कहिले जोडिन्छन् नि त्यो हुँदाखेरि हुनेलाई भइराखेको छ नहुनेको छैनै छ कतिवटा गजल लेख्नुभयो तपाईँले अहिलेसम्म ठ्याक्कै यसरी त छैन सिक्दै गऱ्यो पहिला पहिला त रदिफ र काफिया अलिक काफिया काफिया मिलाएर पनि सुरु गर्ने सुनेर सिकेको हामीले त्यस्तो ठ्याक्कै गुरु मान्नुपर्छ भन्नुहुन्थ्यो गुरुहरूले मान्नै भ्याइएन सुन्दा सुन्दै एउटा जागरुकताले जोड्यो गजलमा चाहिँ लेख्न त थुप्रै लेखियो अब त्यसरी प्रतिनिधित्वका हिसाबले केही केही गजलहरू छन् अब प्रस्तुतै गर्नुपऱ्यो भने चालिस पचासवटा गजललाई चाहिँ म पहिलो यो एउटा पहिलो चरणको गजलमा चाहिँ मैले यति चाहिँ चालिस पचासवटा भयो भन्न सक्छु निकाल्दाखेरि एउटा पुस्तकलाई पुग्ने गजलहरू त होला अलिकति यो पुस्तकको कुरा गरौँ न है यो पुस्तक निस्कँदाखेरिको पृष्ठभूमिबारे तपाईँ कत्तिको आबद्ध हुनुहुन्छ यसमा गजल दिनुभयो सिद्धियो कि यसको यस्तो रनआउटमा पनि पछाडि केहीमा हुनुहुन्छ सर्लाइमा साहित्यमा पनि गजलमा पनि साहित्यका अरू अरू पाटोमा पनि गजलमा पनि र सँगसँगै यो समग्र पठन गर्ने पठनीय विषयका कुराहरू अध्ययन अध्यापनका विषयसँग जोडिएका थुप्रै दाईहरू र सर्जकहरू हुनुहुन्छ हामी सहकर्मीकै हिसाबले भन्नुपर्दा मभन्दा सिनियर भए तापनि हामी सँगसँगै काम गऱ्यौँ विवेश पौडेल कृष्ण दाल त्यो एउटा चाहिँ त्यो एउटा भोक उहाँहरूले जागृत गराइदिनु निरन्तर सम्पर्कमा बसेर उहाँले चाहिँ गर्नुभयो अब मेरो आबद्धता चाहिँ कसरी भन्दा यो गर्नै चाहिँ पर्छ भन्ने हो तर गर्ने क्रममै चाहिँ सधैँभरि चाहिँ उहाँहरू सँगसँगै हिँड्न सकिएन तापनि परामर्श हुन्छ सम्बन्धका कुराहरू चाहिँ भइरहेको गजल पनि दियो गजल अलिक ढिलो ढिलो भयो मनोजी भन्दाखेरि अलिक म छिटै गर्छु तर तपाईँलाई दुःख चाहिँ नदिने गरी सुनसुन सुनिन्छ सुन त्यो अब उहाँले त फोटो खिचेर फोटोबाट पनि टाइप गर्नुभयो होइन तर हामीले चाहिँ सकेछौँ मैले सम्पर्कमा भएका जतिलाई चाहिँ कमसेकम टाइपै गरेर पठाउने कुराहरू अब यससँग जोडेका आर्थिक पाटोका कुराहरूमा पनि समन्वय भएको हिसाबले अलिअलि साझेदारी छ भन्नुपर्छ त्यसमा गजल मात्रै नभए अब अर्को एउटा गजल सुनाउनुहोस् न एक पुस्तकबाटै सुनाउने होला होइन प्रतिनिधि गजलकारभित्र सङ्ग्रहित गजलकार मनोज बखरेललाई लिएर आएको छु र दसवटा उहाँको गजल यसमा संग्रहित छ सबै श्रष्टाको बाहन्नजना श्रष्टाको दसवटा दसवटा सरले संग्रहित भएको मोटो पुस्तकबाट आज हामी श्रष्टा सर्लाहीका श्रृङ्खला दुईमा छौँ अब मनोज बखरेल अगाडि सुनाउनुहुन्छ दिलबाट हटाउन मुस्किल छ दिलबाट हटाउन मुस्किल छ रात दिन रमाउन मुस्किल छ भाग्दै भाग्दै गयो बग्दै बग्दै बाक गयो भाग्दै भाग्दै गयो बग्दै बग्दै गयो यादले याद पठाउन मुस्किल छ रात दिन रमाउन मुस्किल छ प्यासमा प्रेम भेटिन्छ प्रेममा प्यास प्यासमा प्रेम भेटिन्छ प्रेममा प्यास यो मैले सम्झाउन मुस्किल छ रात दिन रमाउन मुस्किल छ भेटघाट पनि भएको बोलचाल पनि भेटघाट पनि भएको बोलचाल पनि अहिले यादमा आउन मुस्किल छ अहिले यादमा आउन मुस्किल छ रात दिन रमाउन मुस्किल छ किनार लगाउँछ हेलिने थिए पानीमा किनार लगाउँछ हेलिने थिए पानीमा जानी जानी आगो समाउन मुस्किल छ जानी जानी आगो समाउन मुश्किल छ रात दिन रमाउन मुश्किल छ दिलबाट हटाउन मुश्किल छ यह होना तो सबले किताबलामें भाई तब गजल का किताबर पढ़्भरलाह का प्रतिनिधि गजलकार पुस्तक रू गजल का पुस्तक में भिन्नता के प्रश्न सो्यो निरपेक्ष उत्तर के दून अब निरपेक्ष ना सापेक्षन को गहराई सब कुछ प्रभाव पर्ने कम अध्ययन करो भरा हो तर यह प्रतिनिधि गजल संग्रह चाहा कस्तो मुफसल र उपत्यका भन्ने प्रश्नहरू उठिरहँदाखेरि एक खालको उपस्थितिले अब यसलाई झापडे त नभनौँ होइन तर यतिसम्मको सृजनाहरू मुफसलमा पनि हुन सक्छन् भन्ने कुरा हो समग्रतामा प्रदेश नम्बर दुईकै प्रतिनिधित्व गर्ने हिसाबले एउटा नियमबद्ध पनि भएको अनुसन्धान पनि गरिएको र यो गजल सँग रिलेटेड व्यक्तित्वहरूको विभिन्न किसिमका आफ्नै तर्क वितर्क छन् नि त अब बहरबद्ध बो, हुनुपर्छ पर्दैन यी सबै कुराहरूलाई पनि एकै ठाउँमा प्रस्तुत गर्न सकेर उहाँहरूले नै जारी गर्नुभएको घोषणापत्रलाई समेत यसमा समावेश गरेको हुनाले यो अध्ययन अलिक बढी अध्ययन गरेर लेखेको छ भनेर आफ्नै पुस्तकको प्रमोट गरौँ न तपाईँले पुस्तकको पछाडि <coughs> रहेको गजल के हो भन्ने पनि पक्कै हेर्नुभयो यो कसका लागि लक्षित होला यो सबैभन्दा पहिला प्रतिनिधित्वको हिसाबले सरलाई तर यो जो गजल सिक्दै गर्नुभएको छ गजलको बारेमा जागरुकता हुन्छ नि जस जुन बेला मैले छैसठी सडसठीतिर गजल मैले सुन्दै थिएँ त्यो बेलामा मलाई रदिफ काफिया भन्ने पनि थाहा थिएन म तारा सारा पारा यस्तो मिलाएर गजल लेख्थेँ हो त्यसै गरी एकदम त्यो जागरुक हुने पहिला अब स्टुडेन्टहरूलाईबाट सुरु होला र अब जो अलिकति गजल चाहिँ लेख्दै हुनुहुन्छ गजल भनेर केही कुरा थाहा नभएको हिसाबले पनि त लेखिराख्नुभयो होला खास गरी मलाई लाग्छ यो चाहिँ सिक्दै गर्नुभएको र जो गजलमा चाहिँ कलम चलाउँछु भन्नेहरूको लागि नै होला त्यो गजल के हो भनेर प्रस्तुत गरेको तपाईँको यो पुस्तकभित्र रहेका बाहन्नजनामध्ये एकजना तपाईँलाई छोडेर एकजना दुईजना तिनजना जतिजना भए पनि राम्रो लागेका मलाई गजलहरू फलानु फलानुका भन्यो भने कस कसको भन्नुहुन्छ अब सधैँभरि मैले गजल चलाउँथेँ गजल लेख्नु ट्राई गर्थ्यो जीवन कुमार आचार्य निसल उले सुरुवात गर्थ्यो उसको गजलमा रदेखि काफी हामी मिलाउँथ्यौँ अहिले म जीवन आचार्य निस्कलसँग गजल के हो भनेर सिक्दैछु त्यसैले उसलाई म बिर्सेँ यो स्रष्टा सर्लायकामा अस्थितिको श्रृङ्खलामा उहाँलाई गऱ्यौँ है श्रृङ्खला आज दोस्रो श्रृङ्खला चल्थ्यो त्यसपछि ते, अब, अब एकदम डिफली नै गजल लेखनमा अगाडि बढ्नुभएको छ म अरू सबैलाई राम्रो गजल लेख्नुहुन्छ तर मसँग समक्ष सहयात्री भएकै हिसाबले अग्रज पनि हुनुहुन्छ टिचर्स पनि हुनुहुन्छ मलाई पढाउनु पनि भयो म म्यानेजमेन्टको स्टुडेन्ट पनि हो उहाँ नेपाली भाषा साहित्य पनि म्यानेजमेन्ट न्टको पनि स्टुडेन्ट बिब सुमन सरहरू उहाँहरू अब हुनुहुन्छ म एक दुई तिन गर्दाखेरि क्रमशः मैले सम्मानका हिसाबले मैले सबैभन्दा पहिला ऊर्जाको हिसाबले लिनको निम्ति म जीवनलाई लिन्छु त्यसपछि अरूहरूको उत्तिकै भूमिका छ कति मजाले बताइदिनु निरपेक्ष बसेर अब अब मैले तपाईँलाई एउटा गजल वाचन गर्न लाउँछु त्यसपछि म अरू साथीहरूलाई स्टुडियोभित्र बोलाउँछु ए हुन्छ एउटा गजल छ यसलाई अब अब सिङ्गारिकतातिरै छ तर अब अलि रुचाउनु भएको छ साथीभाइसँग भेटघाटमा चाहिँ सुन्दाखेरि अब यो गजललाई यसरी अगाडि बढ्छ मन का क्र सब बताओ थोड़े लजाओ सुहाग रातो आज मन का कुरा सब बताओ थोड़े लजाओ सुहाग रातो आज एक गिलास दूध ल्या आग् लगाओ सुहाग रातो आज भन्ने जवानी को मस्ती मत भन्यात्रा जिंदगी को शयन कक्ष सजाउ मस्त रमा सुहाग रातो आज एक गिलास दूध ल्या आग् लगाओ सुहाग रातो आज खुला राख्यौ कि पर्द होश कर खुला राख्यौ कि पर्द होश गोनी क्र काटन् फेरी बेउली को घुमटो चुरा चूरा बजाओ सुहाग रातो आज एक गिलास दूध ल्याओ आग्लो लगाओ सुहाग रातो आज दिलको को कुरा दिल्ले छुंच मया मन दिल को कुरा दिल्ले छुंच मया मन को भा दूरी अब घटाओ हमो दूरी घटाओ नजीक आओ सुहाग रातो आज एक गिलास दूध ल्या आग् लगाओ सुहाग रातो आज युद्ध बेगले चाहनाको बिस्कुन बिछ्याएर ओछ्यानमा युद्ध बेग्लै चाहनाको बिस्कुन बिछ्याएर ओछ्यानमा अप्रिय एउटा उभद्रो मच्छाओ सुहाग रात हो आज एक गिलास दुध ल्याओ आग्लो लगाओ सुहाग रात हो आज मनका कुरा मनका कुरा सबै बताऊ थोरै लजाओ सुवाग रात हो आज यो चाहिँ प्योर सिङ्गारिक मिस्ट्री छैन मनोज हामी जाँदा जाँदै तपाईँलाई कसैले सम्पर्क गर्न खोज्यो भने कसरी गर्नुपर्छ सधैँभरि भेटिन्छ फेसबुकमा पनि मनोज बखरेल भनेर एमएनओजी बिएकेएचआरिएल मनोज बखरेल भनिसकेपछि फेसबुकमा भेटिन्छ फेसबुकमा म्यासेज गर्नुभयो भने अहिले त अब यो पाँच लिमिट रहेछ फेसबुकको त्योभन्दा बेसी भइदियो हुन्थ्यो उहाँहरूले म्यासेज गर्नुभयो भने म कहीँ एडजस्त गरिहाल्छु त्यो त छँदैछ बखरेल मनोज एट मलाई मेल पनि गर्न सक्नुहुन्छ मोबाइल नम्बर अन्ठानब्बे पैँतिस आठ पनि हुन्छ निरन्तर छँदैछ अफिसियल हिसाबले पनि सम्पर्क गर्न सकिन्छ शून्य छ्यालिस पचास सम्पर्क गरे पनि पाइन्छ हस् धेरै धेरै धन्यवाद तपाईँ हुन्छ एकदम आभारी छुदा यो भेटघाट पनि भयो धेरै पछि औपचारिक रूपले भेट गर्न नपाउँदाखेरि खुसी लाग्दो रहेछ सरलाईमा निमन्त्रणा छ फेरि पनि इन्टरभ्यूकै हिसाबले बुलबुल अचुतकी मेरो बुलबुलसँग स्टुडियोमा राखेर लामो इन्टरभ्यू लिने रहेछ त्यति चाहिँ जोड दिनुपर्छ हस् एटा ईरानी चरा सीधा कुरा प्रश्न विचार उजालो रेडियो नेटवर्क बुलबुल एउटा मस्ती गर्ने समयहरू मस्ती गर्ने समयहरू जानी जानी खेरगो, खेरगो। तिम्रै आशमा मेरो त हेर जवानी खेर गो उदाहरण नै हुन्छ जस्तै लाग्थ्यो मलाई उदाहरण नै हुन्छ जस्तै लाग्थ्यो हु मलाई सपनामा बनाएको प्रेम कहानी खेरगो, तिम्रै आस्मा मेरो त हेर जवानी खेर गो निधरीमा आउँथ्यौ सधैं सँगै हुन्थ्यौ हु हामी निधरीमा आउँथ्यौ सधैं सँगै हुन्थ्यौं हु हामी तिमी सम्झी अंगालनाले सिरानी खेरगो, तिम्रै आस्मा मेरो त हेर जवानी खेर सास सँगै पस्ने तिम्रो याद रोक्ने कोशिश गरे सास संग पस्ने तिम्रो याद रोक् कोशिश करें सफा थी फोक्सो धुआं तानी तानी खेरगो गो तिम्रे आसमा मेरो त ह जवानी खेर गो न चाह भूल सकझे बस् सकून सकझे बस् सको तिमै समझी जिंदगानी खेर खेरगो मस्ती गरने समय जानी जानी खेरगो, तिम्रै आशमा मेरो त हेर जवानी सर्लाही हजार बिगा घर भई अहिले अमेरिकाको ओक्लाहामा स्टेटमा पीएचडी गर्दै गर्नुभएका गजलकार पुण्ड्यप्रसाद मैनालीको यो गजल वाचन सँगसँगै बुलबुलमा तपाईँलाई फेरि स्वागत गरे मैले आज हामी बुलबुलमा श्रष्टा सर्लाहीका श्रृंखला दुई सुनिरहेका छौं यसभन्दा अघि मैले मनोज बखरेलसँगको कुराकानी र गजल सुनाएँ भने अब मसँग दुईजना अतिथिहरू हुनुहुन्छ एकजना पुण्यप्रसाद मैनाली हुनुहुन्छ भने एकजना इन्जिनियर नवराज पौडेल हुनुहुन्छ सरलाही हजार बिगा उहाँहरू दुवैजनाको घर नवराजी काठमाडौँमै बस्नुहुन्छ र यहीँ कार्यरत हुनुहुन्छ भने पुण्ड्यप्रसाद मैनालीजी अमेरिकाको ओक्लाहामा स्टेटमा हुनुहुन्छ र त्यहीँबाट हामीसँग अहिले प्रत्यक्ष जोडिनु भएको छ जसको गजल वाचन गरेर मैले आजको कार्यक्रमलाई अगाडि बढाएँ पुण्यजी तपाईँलाई स्वागत छ मैले नेपालमा स्वागत गरेँ बुलबुलमा स्वागत गरेँ धन्यवाद कस्तो छ त्यता त अब हामीले यहाँ राति बोल्दा तपाईँको त्यहाँ बिहान भइरहेको हुन्छ हामीले बिहान बोल्दा राति भइरहेको हुन्छ यो समय र प्रविधिले दियो आज फेरी मसँग इन्जिनियर पनि हुनुहुन्छ स्वागत छ नवराजित तपाईँलाई धन्यवाद भाइ धेरै धेरै धन्यवाद अब यह इंजिनियंग तैं जोड़ लगाए मैं यह प्रविधि भी सब सजिल अब तटरनेटले मजासंग आज स्रष्टा सर्ला श्रृंखला दुई में हमी अस्ती को हप्ता मैं तीनजना स्रष्टाला प्रस्तुत करें तब हर को विशेषकरी सर्ला प्रतिनिधि गजलकार पुस्तक हमी आज कुरा सर्ला प्रतिनिधि गजलकार में चंह बावन्नजना गजलकार दस दसवटाको दरले पाँच सय बिसवटा गजल सङ्ग्रहित छन् र गजल लेख्ने कसरी भन्ने कुरा पनि त्यही पुस्तकमा विस्तृत रूपमा बुझाइएको छ त्यो पुस्तकमा तपाईँहरूको पनि गजल समावेश छ पुण्ड्य प्रसाद मैनालीजीको पनि छ तपाईँको पनि छ है पुण्डेजी नेपालको त अलिअलि प्रतिक्रिया हामीलाई थाहा छ अमेरिकामा तपाईँले गजल निकालिसकेपछि तपाईँलाई चिन्ने साथीहरूले के भन्नुभयो मलाई चिन्ने साथीहरूलाई मैले खासै देखाइ पाएको चाहिँ छैन मैले एक दुईजना वरिपरिका नजिकै भएका साथीहरूलाई देखाएको छु अनि उहाँहरूले चाहिँ यो हेर्न खोजिरहनु भएको छ मसँग खासै अहिले नै यो पुस्तक उपलब्ध छैन मसँग मैले अब मेरो मेरो साथी कोही आउँदै हुनुहुन्छ नेपालबाट अमेरिका आउँदै हुनुहुन्छ उहाँहरूलाई मैले लिएर आउन लगाउने भनेर चाहिँ मैले प्लान चाहिँ गरेका छु तर मसँग अहिले यो पुस्तक चाहिँ मसँग उपलब्ध छैन मसँग चाहिँ त्यही पुस्तकका फोटाहरू खिचेर पठाइदिनु भएको छ हजुर हजुर तपाईँहरूमा किताब सुमाएर चलाएर बस्न पाउनु भएको छ उहाँले त फोटो हेरेर चित्त बुझाउनु एकदमै कस्तो छ प्रतिक्रिया तपाईँहरूलाई चाहिँ नवराजी हामीलाई चाहिँ कस्तो छ भन्दाखेरि जस्तो मैले चाहिँ सम्पूर्ण साथीहरूलाई पनि भनेको थिएँ त्यसपछि सबैजना साथीहरूबाट चाहिँ राम्रो प्रतिक्रिया पनि आएको छ प्लस जो चाहिँ यो फिल्डमा हुनुहुन्न उहाँहरूलाई पनि चाहिँ यो गजल विधा होइन साहित्यको विधा देख्दाखेरि चाहिँ एकदम ओ रमाइलो खालको विधा रहेछ जस्तो लाग्यो होइन प्लस अर्को एउटा प्लस पोइन्ट चाहिँ के भयो भन्दा जुन दिन हाम्रो यो गजलको विमोचन थियो त्यही दिन चाहिँ हाम्रो म काम गर्ने अफिसको चाहिँ एनिभर्सरी पनि थियो एनिभर्सरी त्यहाँनिर पनि मेरो सर्कलकोलाई मैले गजल सुनाउने मौका पाएँ कि त्यो माहौलमा पनि उहाँहरू रमाउनु भयो कि भनेको तपाईँको अफिसमा कि विमोचन अफिस विमोचन सकिएपछि अफिसमा चाहिँ आफ्नो गजल सुनाउनु भयो इन्जिनियरहरू सबैलाई हजुर हजुर हजुर गजल नबुझ्नेहरूलाई पनि अँ गजल नबुझ्नेहरू जम्मैजना उहाँहरूलाई चाहिँ एकदम रमाइलो लाग्यो क्या त्यो गजल भन्दाखेरि ओहो साहित्य विधा यस्तो रहेछ गजल विधा यस्तो रहेछ भनेर उहाँहरू चाहिँ खुसी हुनुभयो जस रमाइलो साट्न पाए त्यहाँनिर पनि उहाँहरूलाई पनि चाहिँ बुझाउन पाए हजुर पुण्यजी तपाईँले त्यहाँ गजल लेख्नुहुन्छ पढ्दै चाहिँ के गर्नुहुन्छ कुन विषय मैले पिएचडी गर्दैसम्म भने वृहत थाहा छैन मलाई हजुर मेरो चाहिँ खासमा चाहिँ मैले चाहिँ भौतिक शास्त्रमा पिएचडी गर्न खोज्दै हो खो म यहाँ आएको चाहिँ लगभग तिनदेखि साढे तिन वर्ष भयो अबको दुई एक दुई वर्षभित्रमा मैले सक्नुपर्ने हुन्छ चा। मेरो चाहिँ भौतिक शास्त्र हुँदाखेरि मैले चाहिँ आयोग तीन साढ़े तीन वर्ष मात्र आज मैं इंजिनियंग्ट का साथीसुने अर्क फिजिक्स का साथीसंग दुबईजना विज्ञान रिटेड फिजिक्स यहां एमएससीम पढ़े जानुभाल हज मैं एमएससीटन मल्टिपल कैंपस एमएससी सकाए असप एक वर्ष फिजिक्स मैंने पढाएँ पनि त्यो न्यु समिट न्यु समिट स्कुल छ पहिला त पुरानो गानेसर त्यो पिपल बोर्ड निरा थियो त्यहाँनिर चाहिँ मैले एक वर्ष प्लस टू लेभललाई चाहिँ फिजिक्स पढाएँ पनि अनि त्यसपछि म यता आएको हुन्छ हजुर एउटा गजल सुनौ त पुण्डितजी अब वक्ला वा अहिले वाचन गर्दै गरेको गजल बोलबुल मार्फत देशभरि मात्रै नभएर विश्वभरि पुर्याइदिने हामी हुन्छ दाजु म चाहिँ यो त्यही त्यही पुस्तकबाट नै हाम्रो सर्लाहीका गजलकार पुस्तकबाट नै पृष्ठ दुई मा चौधमा भएको चाहिँ दोस्रो नम्बरको मेरो गजल म वाचन गर्छ है त दाजु हजुर हुन्छ सरका प्रतिनिधि गजलकारबाट अब पुण्डेजीले गजल वाचन गर्नुहुन्छ एक फेर होइन हरदम सम्झिन्छु एक फेर होइन हरदम सम्झिन्छु तिमीसँगको मौसम सम्झिन्छु एक आवाजले नै भने थियो नजिकै छु म आवाजले नै भने थियो नजिक छु म पाउजूको मिठो सम्झिन्छु तिमीसँगको रुझा ए थियो बर्सिएर आकाशबाट त्यो रुजा ए थियो बर्षिएर आकाशबाट त्यो शीतल पानीको झमझम सम्झिन्छु एक फेर होइन हरदम सम्झिन्छु बोल्दै थियो मिठो ध्वनि वरपर बसेर बोल्दै थियो मिठो ध्वनि वरपर बसेर कोइलीको आवाज सरगम सम्झिन्छु तिमीसँगको मौसम सम्झिन्छु मेरो अन्तिम शेर यादमै अल्झे नसा त्यो अधरको यादमै अल्झियो नसा त्यो अधरको अरू कुरा त कम कम सम्झिन्छु एकखेर अहिले हरदम सम्झिन्छु तिमीसँगको मौसम सम्झिन्छु कति राम्रो मिठो गरी सुनाउनु भयो ओक्लाहामा स्टेट अमेरिकाबाट पुण्डी प्रसाद मैनालीले अहिले गजल वाचन गर्नुभयो श्रष्टा सर्लाहीका श्रृङ्खला दुईमा छौँ हामी आज इन्जिनियर नवराज पौडेल र पुण्डीप्रसाद मैनालीजी हुनुहुन्छ हामीसँग कुराकानीको लागि नवराजी तपाईँलाई पनि गजल वाचन गर्न मैले लगाउँछु मैले अलिकति यो सन्दर्भ जोड्छु यो पुस्तकले यो पुस्तकमा तपाईँहरू जोडिनुभयो कसरी यसले कस्तो खालको प्रतिफल दिन्छ जस्तो लागेर प्रकाशन गर्नुभएको यस्तो हुँदै म चाहिँ हजुरलाई भन्नुपर्दा हाम्रो चाहिँ यो पुस्तकभन्दा अगाडि पनि अध्याय गजल सङ्ग्रह थियो जसमा पनि म चाहिँ सम्मिलित थिएँ त्यसपछि हामीले अध्याय गजल सङ्ग्रहपछि चाहिँ हाम्रो चाहिँ लगातार कृष्ण सर बिव सरसँग चाहिँ सल्लाह भइरहन्थ्यो हामी अध्याय दुई पनि निकाल्छौँ भनेर अनि लामो समय भयो त्यसपछि कोरोनाको एउटा त्रास हो त्रासै त्रासको बिचमा पनि चाहिँ अनि के भयो भन्दाखेरि अध्याय दुई मात्रै नभएर चाहिँ अब सरलाई जिल्लाका सम्पूर्ण स्रष्टाहरूलाई नै समाटेर किन नबनाउने त होइन भन्ने त्यो कुरा भइसकेपछि त्यसमार्फत चाहिँ अनि कृष्ण सरहरूले उताबाट सर्लाइमा रहेर चाहिँ अब सरलाई जिल्लाका सम्पूर्ण गजलप्रेमीहरू साहित्य सर्जकहरू सबैजनालाई चाहिँ लिएर आउने र अनि रा एउटा सरलाई जिल्लाकै चाहिँ प्रतिनिधि हुने गरी गजल निकालाउनु त भनिसकेपछि अनि त्यही अनुसार मसँग नै कुरा गर्नुभयो अनि हुन्छ त्यसैमा पनि ठिक छ म त्यसमा पनि जोडिन्छु भनिसकेपछि म जोडिएँ प्लस अनि उहाँले नै कृष्ण सरले नै मलाई सोध्नुभयो यस्तो यस्तो छ अरू को छ त हाम्रो सरलाईको भन्दा मैले अनि हाम्रो चाहिँ एकजना नजिकै बस्ने छिमेकी दाई पुण्यदाय हुनुहुन्छ उहाँले नै लेख्नुहुन्छ अमेरिकामा हुनुहुन्छ सरलाई जिल्ला भने विभिन्न ठाउँमा छरिएर बसेको मान्छे पनि एक ठाउँमा हुन सक्छौँ नि त भनेर त्यो हेतुले गर्दाखेरि चाहिँ उहाँलाई पनि मैले भनेँ अनि त्यसमार्फत चाहिँ हामी चाहिँ जोडियौँ यो अनि नवराज्यले लिनुभएको अध्याय भन्ने नाम चाहिँ फेरि एउटा गजल सङ्ग्रह कै नाम हो जुन पाँच सात वर्ष अगाडि सर्लाहीकै स्रष्टाहरूको संग्रह हो त्यसमा अलि धित नमरेर अझ फराकिलो अझ ब्रोडर गर्ने धेरैजना समेट्ने भन्ने हिसाबले फेरि झण्डै झन्डै अध्यायको दोस्रो भाग जसरी तपाईँले निकाल्नु भएको हजुर र यो पुस्तकको सम्पादनमा विवास पौडेल हुनुहुन्छ कृष्ण दाहाल हुनुहुन्छ कुमार दाहाल हुनुहुन्छ र कवि सुवेदी हुनुहुन्छ चारजनाको सम्पादन रहेको बाहुन्नजनाको बदल रहेको संग्रह छ यो जसले मलाई बिर्सियो उसैलाई यति सम्झिन्छु होइन त नभराज जसले मलाई बिर्सियो उसैलाई यति सम्झन्छु बाडुल्की लाग्दो हो झन्झन म जति सम्झन्छु आजकल त प्रेम गर्न अघि सम्झौता हुँदो रहेछ बिहा गर्नुभयो तपाईँले आजकल त प्रेम गर्न अघि सम्झौता हुँदो रहेछ लुकामारी खेल्दा खेल्दै बसेको पिरति सम्झिन्छु बाडुल्की लाग्दो हो झन्झन म जति सम्झन्छु बिहा गर्नु अगाडि लेख्या हो रहर त कविको साँच्चै प्रेम थियो या समाजको डर थियो सन्दर्भ आउँदैछ साँच्चै प्रेम थियो या समाजको डर थियो श्रीमानसँगै देह त्याग्ने ती सति सम्झन्छु बाडुल्की लाग्दो हो झन्झन म जति सम्झन्छु यता फर्के यतै पीड़ा उता फर्के उतै पीड़ा यता फर्के यतै पीड़ा उता फर्के उतै पीड़ा हररात एकपेक चाहिन्छ ओखति सम्झिन्छु बाडुल्की लाग्दो हो झन्झन म जति सम्झन्छु बेमौसम्म जब आकाश एक्कासी गर्जिन्छ बेमौसममा जब आकाश एक्कासी गर्जिन्छ उता आकाश गर्जिन्छ यता श्रीमती सम्झन्छु जसले मलाई बिर्सियो उसैलाई यति सम्झन्छु बाडुल्की लागदो हो झन्झन म जति सम्झन्छु कहिले लेख्नु भएको यो कजा लेखेको लगभग दुई वर्ष जस्तो होला है दुई वर्षपछि नै लेखेको हजुर हजुर तब को घर परिवार में गजल लेखने कोई हो घर परिवार में दीदी ने अल्हे अख्ना तो ध्ल्हे तर अलिक अब के कारण होगा अलग छोड़् भाई तरह चाहे लेख् अलि ए हजर हजर पुंड्य जी तैंला गजल खना कसली सीकायो मैं चाहिए खास में भू तब प्रोग्राम सी भादा तीत फरक पड़े क्या शायद कक्षा आठ तीर पढ़ते हूँ त्यतिखेर मैले एचबिसिएफएममा नै तपाईँको प्रोग्राम सुन्थेँ बुलबुल बुल कार्यक्रम सुन्थे सुन सुन त्यहाँबाट मलाई चाहिँ मलाई अहिले पनि याद छ मैले जब सुरुमा लेख्न लाग्दाखेरि चाहिँ तपाईँले अरू हाम्रो मिलन कोइराला दाईहरू सुन्ने प्रकाश दाईहरूको गजल वाचन गर्नुहुन्थ्यो र हिन्दी केही गजलहरू बजाउनुहुन्थ्यो र त्यो हिन्दी गजल बजाउँदा त्यो एउटा मिठो गजल छ नि त्यो ओ ओ कागज कि कस्ती ओ बारिसका पानी यह समझे मैं चाहिए मैं इस नक्कल कर सुरू में पैलो गजल लेखक थे मैं मेरे बालापन फर्काईदे तो गजल तो भेन ते मैं तो देखाएं लगे रंजू रेडमी दीदी देखाए अभी वहां सीख त्यां इसी सुरू करा लेखना हजर मजकल तीन धेरे सक्रिय छे गजल में ये मेरा गजल अगाड़ी कई तर तपाईँले त्यति धेरै टाइम दिन चाहिँ पढाइ पनि अब पढाइको चपेटा होला काम पनि गर्नुपर्छ होला हामी नेपालीहरू त एडजस्ट हुनको लागि काम नगरी पढ्न पनि सक्दैनौँ प्रवासमा गाह्रो पनि छ हजुर यहाँ अब हामीले मैले अब यहाँले चाहिँ पढाउनु पनि पर्छ र पढ्नु पनि पर्छ अनि पर सँगसँगै मेरो अनुसन्धानका कामहरू पनि सँगसँगै लानुपर्ने हुनाले अलिकति व्यस्तता का बावजूद भी गजल में सक्रियता कम हो मैं अलग भितपाटो यहां उठाने होक्क मैं रकम भी था ना। खोतलना भी चाहिए तर यो पुस्तक निस्कारी रकम को जो करना पवास में बसों हिस्बले अब एक किसिमें विकसित देश में गई हिस्बले तब का आपने पढ़ाई होने दिनचर्या तर कई आर्थिक सहयोग जुटाइद कार्यक्रम अथवा यह पुस्तक प्रकाशन लम मैं सुनेकु हार्दिक धन्यवाद तभी ऐतिहासिक काम गजल सदना चाह हजार बसर निके धेरे में काम करूक मेरे पैरो प्रकाशन भर मैं निके खुशी लिखाखे मैं क्यों त्यो पुस्तक मेरो हातमा आओस् जस्तो भइरहेको छ हजुर अनि अनौपचारिक नै सन्दर्भमा मैले सुनेको भए पनि औपचारिक रूपमै कार्यक्रममा उठाएँ नवराजी मैले यो बेठिक त गरिनँ नि होइन एकदम ठिक गर्नु किनभने यो चाहिँ सबै जिल्लाका स्रष्टाहरू जो बाहिर बस्छन् र आर्थिक रूपमा अलिकति सक्षम छन् सहयोग गर्न सक्ने भने यस खालका काम ऐतिहासिक काममा सबैले जुटाउन सके राम्रो हुन्छ होला जस्तो लागेरै मैले यति सन्दर्भसम्म बोलेको तपाईँलाई म गजल वाचन गर्न लगाउँदै थिएँ नवराजी तपाईँ पछि अनि म पुण्डितजीको पालो फेरि ल्याउँछु आफ्नो आफ्नो समय हुन्छ हरेकको आफ्नो आफ्नो समय हुन्छ जस्तो कि कोहीको आयु पचास कोहीको सय हुन्छ यहाँ हरेकको आफ्नो आफ्नो समय हुन्छ आफ्नो बाहुबलमा कदापि जित्ने छैनौ तिमीले तिमीले आफ्नो बाहुबलमा कदाभी जित्ने छैनौ मैले हार स्वीकार्नुपर्छ अनि तिम्रो विजय हुन्छ जस्तो कि कोहीको आयु पचास कोहीको सय हुन्छ आफन्त छन्न्त छन् वरिपरि भनेर मजबुत नसम्झ आफन्त छन् वरिपरि भनेर मजबूत नसम्झ मानिसलाई प्राय आफ्नै आफन्तको भय हुन्छ जस्तो कि कोहीको आयु पचास कोहीको सय हुन्छ यहाँ हरेकको आफ्नो आफ्नो समय हुन्छ जनता भोकै मरे जनता जनता भोकै मरे उनीहरू कुर्सीकै लागि लडिरहे जनता भोकै मरे उनीहरू कुर्सीकै लागि लडिरहे चिरेर हेर्नु छ एकपटक यिनको कस्तो हृदय हुन्छ यहाँ हरेकको आफ्नो आफ्नो समय हुन्छ जस्तो कि कोहीको आयु पचास कोहीको सय हुन्छ यो चाहिँ हामीले उज्यालो घर जाउलाखेल ललितपुरमा वाचन गरिएको गजल इन्जिनियर नवराज पौडेल सर्लाही हजार घर यो सर्लाही का प्रतिनिधि गजलकार भिड़ को एकजना श्रष्टा आज श्रष्टा सर्लाही का दुई श्रृंखला दोसों श्रृंखला बुलबुल में वहां वाचन करू अब म जोड़ू फेरी वक्ला आमा तर्फ अमेरिका बसर पुंडी प्रसाद मैनाली हमीसंगंडीजी तब गजल बाहेक अर के विधा में साहित्य मैं चाहिए गजल बाहेक अरुण खासदी एक दुपल चाहिए कविता रहा गीत प्रयास गरेको थिएँ अनि आफैलाई पनि खासै चित्तको दिन हजुर त्यसपछि मैले मैले त्यसपछि त्यो कुराहरू चाहिँ पुरै नै बन्दै गरेको थिएँ र कहिलेकाहीँ मैले साना साना मुक्तकहरू चाहिँ लेखेर राखेको हुन्छु अनि त्यसपछि मेरो पुरो पुरानो पहिल्यैदेखिको एउटा डायरी छ र त्यसमा मैले चाहिँ केही कोटेसन जस्ता हुन्छन् साना साना टुक्राहरू त्यस्ताहरू लेख्छु तर मैले अरू त्यस्तो अलि अरू अरू कविता गज चाहिँ अलिक खासै लेख्न अब के म गजल नै सुनाउँछु नि त दाजु यो मेरो आफ्नो यो मेरो आफ्नो गजल यो गजल बुकमै भएको दुई सय अठार पेजमा भएको म गजल सुनाउँछु यो चाहिँ मलाई यहाँ आउने बित्तिकै लेखेको हो यो यहाँ आउँदाखेरि चाहिँ मलाई अलिकति चाहिँ परदेशी भयो भनेको जस्तो लागेर अलिकति चाहिँ भित्र अनुभव भयो त्यसपछि मैले चाहिँ या एउटा सोच बनाएर मैले आफूलाई ला कस्तो सोचेँ भन्दा म चाहिँ बाहिर आए मेरो घरमा परिवार सम्झेर अनि त्यसपछि मैले एउटा लेखेँ एउटा लेख्न मन लाग्यो म त्यही सुनाउँछु है त्यसलाई यो चाहिँ छ नम्बरमा छ मेरो यसरी सुरु हुन्छ पानी पानी बिनै बिरुवा मर्छन् पर्दैछ तिमी आउन पानी बिनै बिरुवा मर्छन् पर्दैछ तिमी आउन बुढाबुढी आशा गर्छन् परदेशी तिमी आउन पानी बिनै बिरुवा मर्छन् परदेशी तिमी आउन सुनिदिने कोही भएनन् कोइलीको मिठो गीत सुनिदिने कोही भएनन् कोइलीको मिठो गीत चराहरू गुनासो छर्छन् परदेशी तिमी आउन बुढाबुढी आशा गर्छन् परदेशी तिमी आउन लाइदिन्थ्यौ कि टिपेर फुल चुल्ठोमा प्यारेको लाइदिन्थ्यौ कि टिपेर फुल चुल्ठोमा प्यारीको फुलहरू ओइली झर्छन् परदेशी तिमी आउन पानी बिनै बिरुवा मर्छन् परदेशी तिमी आउन आउँठे हल्ला गर्दै खोज्दै तिमीलाई घरभरि आउँठे हल्ला गर्दै खोज्दै तिमीलाई घरभरि दौतरी दौतरीले बाटो फेर्छन् परदेशी तिमी आउन बुढाबुढी आशा गर्छन् परदेशी तिमी आउन बारदलीमा बस्थे गाउँथे अन्न टिप्तै आँगनीको यो मेरो अन्तिम सेयर हो यसमा बारदलीमा बस्थे गाउँथे अन्न टिप्तै आँगनीको परेवाहरू भसाङ सर्छन् परदेशी तिमी आउन पानी बिनय बिरुवा मर्छन् परदेशी तिमी आउन बुढाबुढी आशा गर्छन् परदेशी तिमी आउन धन्यवाद कति राम्रो गजल को को बस्नुहुन्छ तपाईँ त्यहाँ अमेरिकामा यहाँ चाहिँ हामी म म जस्तै फिजिक्समै पिएचडी गर्न लागेको एकजना साथी हुनुहुन्छ उहाँ चाहिँ नेपाल झापा घर हुनुहुन्छ उहाँको परिवार होइन पर... परिवारमै त कोही पनि हुनुहुन्न मेरो दाईहरू मेरो मामाको छोरा अनि मेरो ठुलो बाबाको छोराहरू अलिक टाढा हुनुहुन्छ तपाईँको गजल सुनेपछि परिवारको कोही नै हुनुहुन्न जस्तो त लागेरै सोध्या हो मिल्यो हजुर यहाँ यहाँ हुनुहुन्न भाइ अब अमेरिकामा त्यति राम्रो अब विकसित देशहरूमा पिएचडी गर्नु भनेको नेपालीहरूलाई कमाइला अवसर मिल्छ तपाईँलाई राम्रो अवसर मिलेको छ धेरै पढिसकेपछि विदेशमा हामी सानो हुँदा के गर्ने सकी हुँदा धेरै पढेर ठुलो मान्छे बन्ने भन्छौँ नि ठुलो मान्छे बनेपछि के गर्ने तपाईँले ठुलो मान्छे बनेर अब अरूलाई अरूलाई पनि केही गर्न सकिन्छ कि भन्ने सबैभन्दा ठुलो चाहिँ मलाई त्यही नै लाग्छ हजुर आफूले केही आफू केही बनिसकेपछि अरूलाई पनि केही बना सकिए भेज ठूल सपना चो मेर प्रश्नर्फ फर्क करने सोचालतर्फ फर्क सकता कि भोच तो सदैं नहीं सबल आई यहांसम परिस्थिति ने कहसम भाई छुट्टी भोज मेरा वीपरी का मस्त जस्ती पढ़ना आबादी सब को लक्ष्यता नेपालमा केही गर्न सकिन्छ कि यो अहिले यहाँ भएका अनुसन्धानका कामहरूलाई नेपालमा चाहिँ अलिकति के यसको अलिकति मात्रै भए पनि लैजान सकिन्छ कि भन्ने सोच सबैको हुन्छ हजुर जी ठीक छ राम्रो कलम चलेको छ तपाईँहरूको साहित्यको माध्यमबाट पनि त्यहाँ बसेर त्यहाँका अनुभवहरू बिस्तारै बिस्तारै आर्टिकलकै रूपमा लेखेर भए पनि हाम्रा यहाँ अनलाइनहरूमा पत्रिकाहरूमा पठाउँदै गर्नुभयो भने अरू विद्यार्थीहरू र अरू तपाईँसँग तपाईँको विषयसँग सम्बन्धितहरू लाभान्वित हुन पाउँछन् होला जस्तो लागेर मैले सानो सुझाव यहाँनिर जोडेँ अब म नवराजीतर्फ लाग्छु नवराजी यही प्रश्न तपाईँलाई पनि इन्जिनियरिङ डक्टर भनेको त नेपालमा मान्छे धेरैले सपना देख्ने व्यवसाय हो मतलब okay. यो एउटा विषय हो होइन वाट इज युर एम भन्दा आई वान्ट टु बी अ डक्टर आई वान्ट टु बी एन्ड इन्जिनियर भनेर उर्सेको हुन्छ बच्चाहरू भनेपछि त्यो इन्जिनियरिङमा पुगिसकेको मान्छे इन्जिनियरिङ सकेर तपाईँ आफै काम गर्न थालिसक्नु भएको छ गजलपट्टि चाहिँ किन लोभ लाग्यो यस्तो भाइ यो चाहिँ कस्तो भन्दाखेरि पर्सनल लाइफ र प्रोफेसनल लाइफ भन्ने हुँदो रहेछ नाइन टू सिक्स जब गरिसकेपछि आफ्टर अल त्यो टाइमपछि पनि त मेरो आफ्नो लाइफ छ त्यसमा चाहिँ के हुँदो रहेछ भन्दाखेरि मेरो बाल्यकालदेखि नै भनौँ बाल्यकालदेखि नै मेरो हुर्किएको ठाउँ भनौँ अथवा समाज भनौँ र मेरो वरिपरिको साथीभाइहरूको सर्कल भनौँ त्यो चाहिँ लगभग लगभग साहित्यमय थियो कि मेरो दाईहरू कृष्ण दाहाल विवश पौडेल मिलन कोइराला सुन्य प्रकाश उहाँहरू सबै मेरो दाईहरू र म सबैभन्दा कम उमेरको भएर पनि उहाँहरू चाहिँ मेरो साथी सर्कल जस्तो हुनुहुन्थ्यो अनि उहाँहरूको सङ्गतले होइन त्यसपछि आएर उहाँहरूसँगै हिँड्ने हिँड्ने गर्ने गर्दाखेरि एउटा त्यो बाहेक टेक्निकल पार्ट बाहेक पनि कुन बिन्दुमा नशा लाग्यो भयो पत्तै भएन एकदम त्यो पार्ट बाहेक पनि अनि त्यसपछि चाहिँ ल यसमा पनि चाहिँ रमाइलो छ है यो पनि यो बाहेकको पनि समय चाहिँ छ है भनेर चाहिँ अनि त्यो विधातिर लागि अनि त्यो विधा रमाइलो रमाइलो हुन्छ एकदम सन्तुष्टि पनि दिन्छ आफैले लेखेको गजल कहिलेकाहीँ म आफै गुनगुनाइरहेको हुन्छु कोठाभित्र एकदम सन्तुष्टि दिन्छ त्यसले पनि चाहिँ एउटा भिन्दै फरक विधामा फरक धारमा बिदाखेरि अशुद्ध सोचाइमा सुनपानी छर्काउँ जस्तो लाग्यो पुण्डेजी अशुद्ध सोचाइमा सुनपानी छर्कौ जस्तै लाग्यो नजिक रूखमा लहरा बन्दै लर्कौ जस्तै लाग्यो भन्थी तिमीले पछ्याउनेलाई एक नजर त देऊ भन्थी तिमीले पछ्याउनेलाई एक नजर त देऊ धेरै भयो आशा अब पछाडि फर्कौ जस्तो लाग्यो नजिक रूपमा लहरा बन्दै लर्कौ जस्तो लाग्यो बिहा गर्नुभयो पुण्डितजी छैन तपाईँको गजलले त्यस्तै त्यस्तै बोले जस्तो लाग्यो दौडिरहे सपनाहरूलाई पछ्याउँदै यो जीवनभरि चौतारीको छारीमा उनलाई पर्खौं जस्तै लाग्यो नजिक रूपमा लहरा बन्दै लर्कौं जस्तै लाग्यो मैले एक सेर छोडे यहाँनिर छिटो सिद्धाउनको लागि समय सकिन लागेर हिउँको चिसो हावा खासै मन परेन छ साउनको झरी जस्तो दर्कौं जस्तो लाग्यो अशुद्ध सोचाई में सुनपानी छर्कौ जस्तो लो नजिक रूप में लहरा बंद लड़कों जो लो म्यप्रसाद मैनालीजी को गजल वाचन करें अल ओक्लाहामेरिका आमीसंग फोन संपर्क मार्फत बुलबुल में मा जोड़ू एवं गजल नवराज जी ने वाचन कर फटाफट अमी तो छुट्टीने बेलाइन नवराज जी मेरी यहक बाहरको रुझाए अलिकस जस्ती अलिक लगाऊ सान मात लाग्छ धेरैले त अलिकति लगाउ सानु मात लाग्छ धेरैले त मभित्रको राम रावण सबथोक जाग्छ धेरैले त अलिकति लगाउ सानु मात लाग्छ धेरैले त कति गर्छौ कर कति गर्छौ कर आराम देउ यो ज्यानलाई कति गर्छौ कर आराम देऊ यो मध्यरातमा के के हुन्छ निन्द्रा भाग्छ धेरैले त मभित्रको राम रावण सब जाग्छ धेरैले त होस हुन्जेल भर पर होस हुन्जेल भर पर बेहोसीको जिम्मा लिन्न कुरा खेल्छ मनमा धेरै रात माग्छ धेरैले त अलिकति लगाउ सानो मात लाग्छ धेरैले त मस्तसँग मातिसके नसा चढ्यो योवनको मस्तसँग माथिसके नसा चढ्यो योवनको यो भरै हुन्न के के ताक्छ धेरैले त अलिकति लगाउ सानु मात लाग्छ धेरैले त मभित्रको राम रावण सबतोक जाग्छ धेरैले त कति मिठो पुण्डीजी अब जाँदा जाँदै तपाईँलाई कसैले सुनिसकेपछि जोडौन त अब साथी बन्नु पर्यो भन्ने लाग्यो बुलबुल सुनिसकेपछि भने कसरी जोड़ीनु पर्यो हजुर मलाई मा जोडिन सक्नुहुन्छ मेरो मेरो नाम अङ्ग्रेजीमा लेखिएको छ पुण्य मैनाली भनेर लेखिएको छ अथवा मलाई चाहिँ इमेल मार्फत मैनाली मा पुण्य एट द रेट जिमेल डट कममा कन्ट्याक्ट गर्न पनि सक्नुहुन्छ त्यसरी पनि अमेरिकामै बस्ने कति साथीहरू पनि जोडिन सक्नुहुन्छ है ओक्ला आमा स्टेटमा तपाईँ बस्नुहुन्छ यो जानकारी मैले एकपल्ट दोहोऱ्याएर यता यता पनि प्रोग्रामहरू कहिलेकाहीँ कहिलेकाहीँ जस्तो नेपाली विद्यार्थीहरूको चाहिँ प्रो प्रोग्राममा हुँदाखेरि चाहिँ मैले सुनाउने गरेको छु दुईवटा गजलहरू सुनाउने गरेको छु यो कोरोना भएपछि चाहिँ हामीले यसरी प्रोग्राम जस्तो भर्चुअल माध्यमबाट मात्रै गराउनलाई यहाँनिर पाइन्छ त्यही भएर आजकल चाहिँ यहाँनिर भएको छैन त्यस्तो हजुर नभए चाहिँ हाम्रो यहाँनिर विद्यार्थी नेपाली विद्यार्थीहरूको सङ्गठन हुन्छ हरेक युनिभर्सिटीहरूमा त्यसमा चाहिँ तिनीहरूले चाहिँ एउटा नयाँ वर्षको बेलामा दसैँको बेलामा यस्ता प्रोग्रामहरू गरिराखेका हुन्छ समयले गर्दा विदा गरेको हुनाले पुण्डेजीलाई मैले अब रोक्दै म नवराधीतिर लाग्छु तपाईँलाई सम्पर्क गर्न कसरी सकिन्छ मलाई सम्पर्कको लागि चाहिँ मेरो सम्पर्क नम्बरमा अन्ठानब्बे त्रिचालिस पैँसठी जिरो वा जीमेल मार्फत पौडेल डट नभु एट द रेट जिमेल डट कम पिएयुडिईएल डट एनइबियु नभू यो नौलो तयार गरिएको बुलबुल मलाई रमाइलो लागिरहेको छ किनभने समय सकेकै पत्त पाइनँ मैले तपाईँहरूसँग कुरा गर्ने धित मरेन तर पनि आजको कार्यक्रमबाट म विदा गर्छु पुण्डीजीलाई पनि र नवराजीलाई पनि हार्दिक धन्यवाद तपाईँहरूलाई हवस् त अब आजको बुलबुलबाट प्राविधिक साथी प्रवीण श्रेष्ठ सँगै म आजका अतिथिहरूसँग विदा हुन्छु जाँदा जाँदै नवराज पौडेलको एउटा गजलमा पूरा शेरहरू वाचन गरिदिन समय सकेको हुनाले यो वाचन गर्दै शुभरात्रि भन्छु श्रष्टा सर्लाहीको दोस्रो श्रृङ्खला आजलाई यति नै खोला किनार नदी नाला क्रमश बगर लुटियो खोला किनार नदी नाला अमश बगर लुटीयो जो निमुखा थिए तीनक अधिकार अक्सर लुटियो मैं त्यो दिनदी ईश्वर में भरोसा हराई मैं दिनदी ईश्वर में भरोसा हराई जुन दिन ईश्वरकूं ईश्वर को घर लुटी जो निम्खा थिए तीनक अधिकार अक्सर लुटीयो देवता लुटीनवा कसले जोगाम सकने देउता लुटिनबाट कसले जोगाउन सक्ने यो देशमा भूकम्पमा मन्दिरको इँटा लुटियो पत्थर लुटियो जो निमुखा थिए तिनकै अधिकार अक्सर लुटियो राजनीति त यिनीहरूले कमाई खाने भाँडो बनाए राजनीति त यिनीहरूले कमाई खाने भाँडो बनाए दश वर्ष गाउँ लुटियो अब अहिले शहर लुटियो खोला किनार नदीनाला अनि क्रमशः बगर लुटियो जो निमुखा थिए तिनकै अधिकार बुल बुल